नमस्कार ध्रुवराज आज मुलुकले छैटौं गणतन्त्र दिवस सहरोल्लास र उत्साहजनक रूपमा मनाउन गइरहेको छ दुई हजार बैसठी त्रिसठीको सफल जनआन्दोलन पश्चात प्राप्त भएको गणतन्त्रले गणतन्त्रले एकैचोटि र एकै प्रहारमा दुई हजार 40 वर्ष पुरानों राजतंत्र को शांतिपूर्वक अवस्थान कराई थी जनता को बल का गाड़ी अन्य कई शक्ति पराजित होना बाध्य होने भन्ने को आफ जान्त हो गणतन्त्र दिवसको अवसरमा आज मुलुक भर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ यसै बिच आज पन्ध्र दिवस मंगलबारदेखि दिनसम्म विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइनेछ जेठ पन्ध्र र सोह्र गते विभिन्न कार्यक्रम हुने जानकारी चितवनका प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्माले दिनुभयो जिल्ला विकास समिति चितुवनको नेतृत्वमा रहेको गणतन्त्र दिवस समारोह समिति मंगलबार बिहान भरतपुर अस्पतालका बिरामीहरूलाई फलफुल वितरण गरेको छ त्यस्तै सैतौं गणतन्त्र दिवसको अवसर पारी नेपाली कंग्रेस गीता नगरले आज गर्नु लागेको आमसभाको सम्पूर्ण तयारी पूरा भएको छ नेपाली कङ्ग्रेस प्रचार प्रसार समितिका संयोजक निर्मल कुमार श्रेष्ठले हिजोको विज्ञप्ति जारी गर्दै आमसभाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको छ आमसभालाई नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरला र नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य नरहरी आचार्यले सम्बोधन गर्ने कार्यक्रम छ आमसभा अरुणोदय उच्च गीतानगरमा आयोजना हुनेछ जिल्ला सहकारी डिभिजन कार्यालय चितवनले निष्क्रिय रहेका एकाउन्न सहकारी संस्थालाई सक्रिय हुन अवसर दिए पनि अधिकाम्स सहकारीले कार्यालयसँग सम्पर्क नै नगरेको पाइएको छ जिल्ला सहकारीले गत वैशाख अठार गते सक्रिय हुन पैँतिस दिने सार्वजनिक सूचना जारी गरेको थियो पुनः सक्रियताका लागि दिएको समय सीमामा 21 गते जेठमा सकिँदैछ सूचना जारी भएको महिना दिन हुन लाग्दा समेत जम्मा पाँचवटा सहकारीले पुनः सक्रिय हुने प्रतिबद्धता व्यक्त कर बाकी छयलिस सहकारी अजय संपर्क में नएक सहकारी डिविजन कार्यालय जनाये एक्कीस गति समय संपर्क में नए उन् खारिजी प्रक्रिया थाली एसएबीस में दुईवटा मत सहकारी संपर्क में आये कार्यालय का सहकारी प्रशिक्षक श्रीकृष्ण नेपालले बताउनु भयो यिनमा दुई वर्षदेखि निष्क्रिय सहकारी दर्ता खारिज गर्न सकिने व्यवस्था रहे पनि कार्यालयले तीन वर्षदेखि निष्क्रिय रहेकालाई लक्षित गरी सूचना सार्वजनिक गरेको हो बौद्देश्य दुग्ध उत्पादक बचत तथा ऋण महिला विकास कृषि सहकारी उपभोक्ता मौरी पालन पशुपालन र तरकारी तथा फलफुल सहकारी रहेका छन् चितवनमा हालसम्म कुल छ सहकारी दर्ता रहेको छ जसमध्ये एक जिल्ला सहकारी सङ्घ सातवटा विषयगत सहकारी र बाँकी छ सय एकहत्तर प्रारम्भिक सहकारी संस्था रहेका छन् चितवनका दुई सहकारी खारेज भएको केही महिनापछि अन्य सहकारी पनि खारेजीको तयारीमा भएको छ यसअघि खारेज हुनेमा नमुना मौरी पालन सहकारी संस्था लिमिटेड पिठुवा कल्याण बहुद्देश्य सहकारी संस्था लिमिटेड शिवनगर पाँच रहेका छन् सहकारी डिभिजन भरतपुरले उल्लेखित दुई सहकारी सहकारीलाई गत वैशाख बाह्र गते खारेजीको निर्णय गरेको हो वृद्ध भत्ता नपाउने डरले वृद्ध वृद्धालाई साक्षरता कक्षामा सहभागी हुन थालेका छन् जिल्ला शिक्षा कार्यालय चितवनले सञ्चालन गरेको साक्षरता कक्षामा सहभागिताको सङ्ख्या बढाउन वृद्ध भत्ता पाउन साक्षर हुनुपर्ने भनी प्रचार गरेपछि सबै साक्षर बन्न थालेका छन् त्यही वृद्ध भत्ता पाइँदैन कि भनेर वृद्ध साक्षरता कक्षामा बसेका छन् आफ्नो नाम पनि लेखेर सही गर्न जानेन भने वृद्ध भत्ता पाइँदैन भन्ने सबैले अनि पढ्न आए दिव्यनगर गाउँ विकास समितिवटा नम्बर एकी मेट अधिकारले भन्नुभयो यहाँ पढ्न थालेपछि नाम पनि लेख्छु सही पनि सही पनि गर्न सक्छु यही नाम लेख्न र सही गर्न सिक्न आफ्नो पन्ध्र वर्षदेखिको इच्छा रहेको पनि उहाँले बताउनुभयो सबैले नाम लेखेर सही गर्दा मलाई पनि आफूले नाम लेख्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो तर सानोमा पढ्न नपाएकाले सक्दैनथे वृद्ध अधिकारले भन्नुभयो अब भने अक्षर चिन्न सक्ने भए आफैले लेखेका कुराहरू पनि अलिअलि पढ्छु दिव्यनगरकै मिना गुरूङ पनि नाम लेख्न समेत नआउँदा आफूलाई लाज मर्दो भएको बताउनुहुन्छ सोबिउ निर्वाचन नजिकै गर्दा चितवनमा निर्वाचन हिंसात्मक हुन सक्ने संकेत देखा परेको छ यसै क्रममा कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर क्याम्पस क्याम्पस हाताबाट प्रहरीले मंगलबार केही हतियार बरामद गरेको छ जिल्ला प्रहरी, प्रहरी कार्यालय चितवनका अनुसार क्याम्पसका वार्डेन सहित राखेर प्रहरीले खान तलासी गर्दा रामपुर क्याम्पसको होस्टेलमा लुकाई छिपाई राखेको अवस्थामा तीनवटा तरबार एक सय लठी एक थान छोरी र केही संख्यामा खाली रक्सी र बियरका बोतल बरामद भएको हो केही दिनअघि सबै निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण बनाउन चितवनका राजनैतिक दल र तिनका भातृ विद्यार्थी संगठनहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए दीगो कृषि विकासका लागि सरकारवालाहरू मौन बसेको बेला चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थीहरू संरक्षणमा जुटेका छन् कृषि विश्वविद्यालय स्थापना भए पनि सरकारवालाहरूले दिगो कृषि विकासका लागि चासो नदिएपछि उनीहरू वातावरण जोगाऊ दिगो कृषि विकास गरौँ भन्ने नारासहित दिगो कृषि विकासका लागि जुटेका हुन् यसको संरक्षणका लागि बिएसिएसजी छैटौँ सेमेस्टरका विद्यार्थीहरूले युथ इको नेटवर्क समेत गठन गरी काम सुरुवात गरिरहेका छन् नेटवर्क मार्फत कृषकलाई किर्श कृषि परामर्शसँगै समस्याको समाधान जैविक विविधता संरक्षण प्राङ्गारिक खेती प्रणाली लगायतका विषयमा रामपुरबाट अभियान सुरु गरी देशभर सञ्चालन गर्न लक्ष्य राखेको नेटवर्की अध्यक्ष सिर्जना दुवडीले जानकारी दिनुभयो यसैबीच नेटवर्क कृषि तथा वन विज्ञान विश्वविद्यालयका भेटेनरी शङ्काका डिन ईश्वरी प्रसाद ढकालले अभियानका औपचारिक रूपमा उद्घाटन गर्नुभएको छ सोही अवसरमा उनीहरूले रामपुर क्षेत्रका कृषकसँग अन्तर्क्रिया र जनचेतनामूलक रयाली समेत निकालेका छन् पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितुवनको खैरनीमा सोमबार राति दुईवटा ट्रकै आपसमा ठोकिएर भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ अर्का एकजना गम्भीर घाइते भएका छन् खैरनी दुई सिमल नमुना पेट्रोल पम्प अगाडि बिग्रिएर मरमत गर्दै गरेको ना एक छयासी नम्बरको ट्रकलाई पूर्वबाट आउँदै गरेको नाचार तिन नौ सात नम्बरको ट्रकले राति साढे दस ठक्कर दिँदा दुर्घटना भएको हो दुर्घटनामा ट्रक मरमत गरिएको अवस्थामा सोही ट्रकका सहचालक दमौलीका एक्काइस वर्ष केशबहादुर चालक दमौलीकै के गणेश बहादुर थापा घाइते भएको इलाका प्रहरी कार्यले का सहायक प्रहरी निरीक्षक उमानाथ आचार्यले जानकारी दिनुभयो दुर्घटनामा सहचालकको घटनास्थलमा मृत्यु भएको थियो घाइते भएका चालक थापाको पुरानो मेडिकल कलेज भरतपुरमा कम्पनी रजिस्ट्रार कार्यालय <गली> त्रिपुरेश्वरले काठमाडौँ पछि पहिलोपटक चितवनमा अनलाइन सेवा शुरू गर्ने भएको छ कम्पनी दर्ताका लागि सहजता प्रदान गर्ने र प्रयोगकर्ताको संख्या बढाउने उद्देश्यका साथ अनलाइन सेवा शुरू गर्न लागेको मङ्गलबार नानगढमा आयोजित अन्तर्क्रिया कार्यक्रममा जानकारी दिएको थियो कार्यक्रममा कम्पनी दर्ता गर्नका लागि काठमाडौँ पुग्नु नपर्ने र घरबाट नै दर्ता गर्न सकिने हुँदा सोसेवा प्रभावकारी हुने उद्योगी व्यवसायहरूले बताएका छन् व्यवसायहरूलाई सहज बनाउने भन्दै रजिस्ट्रारले कार्यालय कंपनी दर्ता का आवश्यक फार्म और कागजात इंटरनेट बाट नक्न का साथ ही आप कंपनी को बायोडाटा समेत इंटरनेट बान सकने करी अनलाइन सेवा शुरू करे व्यवसाय लाभित होने उद्योग वाणिज्य संघ चित अध्यक्ष डा तिलचंद्र भट्टराय ने सामुदायिक विद्यालयको शैक्षिक नतिजा खस्किरहेको भन्ने जनगुनासो आइरहेका बेला पूर्वी चितवनको एक राष्ट्रिय प्राथमिक विद्यालय उत्कृष्ट बन्दै आएको छ कठार गाविसचार शान्ति बजारमा रहेको सो विद्यालय स्थानीय स्रोत केन्द्रमै उत्कृष्ट बन्दै आएको हो यसअघि भण्डारा र हाल खैरेनी श्रोत केन्द्र अंतर्गत का उन्तीस वालय उत्कृष्ट बंद आई विद्यालय बाबुराम श्रेष्ठ श्रोत केन्द्र मूल्यांकन में विद्यालय अलग आठ पटक नमूना समेत बनी सकता आर्थिक आमदानी नए पर दातावक आने रकम नई आर्थिक स्रोत भारत विद्यालय का शिक्षक लेखराज धरले भयक्षिक तथा भौतिक सुधार काउंड टेबल से करीब दस लाख को बुर्ला कोटी आईकम को को दुई कोठी भवन निर्माण काम में तीन लाख फर्नीचर एक लाख लाख बराबर को पोषाक राष्ट्रीय प्राथमिक विद्यालय शांति बजार आइकन र समाजसेवी बुर्लाकोटीबाट सहयोग आएको पोसाक र पुस्तक विद्यार्थीहरूलाई हिजो वितरण गरिएको छ विद्यालयमा आयोजित एक कार्यक्रमका बिच आइकनले दुई वर्षका लागि पोसाक र बुर्लाकोटीले एक सय तेह्रजना विद्यार्थीलाई सहयोग आएको पुस्तक वितरण गरिएको हो विद्यालय र यसको आसपासमा हुने दुर्घटना लक्षित गरी चितवनका सामुदायिक विद्यालयहरूमा प्राथमिक उपचारका सामग्री सहितको किट बाकस वितरण गर्ने भएको छ देशमा नै पहिलोपटक नेपाल सरकारले विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत चितवनमा प्राथमिक उपचार किट बाकस वितरण गर्न लागेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख कियरसिंह गोदारले जानकारी दिनुभयो सम्भावित दुर्घटना भएको बगत प्राथमिक उपचारको अभावमा कसैले पनि पीडा भोग्न नपरोस् र विद्यार्थीहरूमा प्राथमिक उपचारबारे सचेतना अभिवृद्धि पनि होस् भन्ने लक्ष्यका साथ चिदमनमा पनि पहिलो चरणमा तीन सय एकानब्बे विद्यालय मध्ये दुई सय सामुदायिक विद्यालयमा प्राथमिक उपचार किट बाकस वितरण हुने कार्यालयका जनस्वास्थ्य निरीक्षक दुर्गा दत्त चापागाईले जानकारी दिनुभयो <प्रणस्वागिया> इलाका प्रहरी कार्यालय रत्नगरमा हालै सरुवा भई आउनुभएका प्रहरी निरीक्षक केदार पन्तलाई सामुदायिक के सेवा केन्द्र रत्नगरले केन्द्रका अध्यक्ष भूपेन्द्र अधिकारीले पुष्प गुप्साद्वारा प्रहरी निरीक्षकलाई स्वागत गर्नु भएको हो स्वागत कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रहरी निरीक्षक पन्तले पूर्वी चितवनमा लागु र काठ तस्करमा केही व्यक्ति सम्पन्न भएको जानकारी पाएकाले पहिलो काम यसलाई गर नियन्त्रण गर्ने बताउनु भयो आफूलाई गोप्य सूचना दिने व्यक्तिको नाम पनि गोप्य राखेर विकृति विसङ्गतिहरूलाई हटाउन सबै सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो सेवा केन्द्रका अध्यक्ष अधिकारीको अध्यक्षतामा को महादेवी रमा प्रश्नी नेतृत्वको सरकारको विकल्प खोज्नु मुलुकको लागि अर्को दुर्घटना निम्ताउनु हो भन्ने माओवादी अध्यक्ष प्रचण्डको भनाइमा तपाईँ के भन्नुहुन्छ आकाशै झारे जस्तो गरी समर्थन गरे र सिंह घमण्डी अभिव्यक्ति अर्पण जन आवाज में तक मोबाइल को मैसेज बॉक्स रेडियो अर्पण को संक्षिप्त स्वरूप आर एप करी एक चौवालीस पचपन्न व पैंतालीस पचपन में पठान सकू अर्पण जन आवाज को मत परिणाम हरेक साझा पांच बजे बुलेटिन में प्रस्तुत करने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 अवस्थर्पण सबका इंटरनेट्लू डब्ल्यू डट रेडियर साथ बिहान सात बजे सचिव ध्रुवराज विदा भई नमस्कार अर्पण स्थानीय समाचार को साथ साथमा स्टार बैंक यू